हाउ तिमी यसरी नै कुरा राख्छौ नरिसाउनु आउँदै थिएँ गाडी बिग्रियो त मैले के गरौ ऊफ मैले कतिचोटि भनिसकेँ तिमीलाई मनोकामना अटो वर्कसपमा नै गएर गाडी बनाऊ भनेर कहिले सुन्ने होइन अब त खुसी हौ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 मोबाइल अंठानब्बे पाँच पचास सैंसठी पाँच नौ थुम्बको अर्को एउटा थाहा नै छ अर्पुण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन साँझ सात बजे पछाडि आउने गर्छौँ करिब करिब सात तिजसम्म तपाईँसँगै रहन्छौँ र रह नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका चर्चित लोकभाकाहरू तपाईँको माझमा राख्ने गर्छौँ आज पनि निकै चर्चित लोकभागाहरू तपाईँको लागि लिएर छु विशेष गरी आज मैले अर्पण शुभ साझको व्यवसायमा तपाईँको लागि तिजका भाकाहरू लिएर उपस्थित भएको छु र यति बेला तपाईँले अर्पण शुभ साजको व्यवसायलाई रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्सको साथमा इन्टरनेट अनलाइन डट कम लगइन गरेर पनि विश्वको जुन सुकेकबाट सुनिराख्नु भएको छ न्यू मनोकामना अटोक सप एन्ड सर्भिसिङ सेन्टरले आजको कार्यक्रमसँग सहकारी गरेको छ तपाईँहरूलाई हाइड्रोलिक ज्यागवास डेन्टिङ पेन्टिङ मनमा त्यस्तै गरी सम्पूर्ण साना जीविका पार्ट्सहरू चाहिएको छ भनेदेखि तपाईँले सम्झिनुहोला कार जी भ्यान मरमत गर्नु परेको छ भने पनि तपाईँले सम्झिनुहोला होला मन कामरा टोकसप एन्ड सर्भिसिङ लाई जुन रत्नगराठ बकुलहरमा रहेको छ नगरपालिकाको अगाडि छ फोन नम्बर शून्य मोबाइल नम्बर अन्ठानब्बे पाँच रहेको छ र अर्पण शुभ साजको व्यवसायमा यो साँझको बेला एकैछिन भए पनि हामी सँगै रमाइलो गर्न चाहनुहुन्छ सहयात्रा गर्न चाहनुहुन्छ भने आउनुहोस् आज पनि तपाईँ आउने दुईवटा बाटो खुल्लै छ शून्य छप्पन्न पाँच त्रिसठी र शून्य छपन्न लागि हो र यति बेला कोही साथी आइसक्नु भएको छ अर्पण शुभ साझको व्यवसायमा म उहाँलाई स्वागत गर्छु नमस्कार दिदी हजुर कहाँबाट को हुनुहुन्छ राधा राधा, राधा खासमा? <laughs> खान भएको छैन होला है सुस्ता सुस्ता बनाउनुहोस् अनि त्यस पछाडि सुस्ता सुस्ता अवधिबाट हामीलाई अनि आज राजाले सम्झिने कस्ताहरू अनि सूर्य दादा अनि के अरे रात दादा अनि विष्णु दादाको लागि अनि अर्को होल युनिटको लागि अनि निलाम अधिकारी अनि सरोजु आमाले अहिले नमद दिनुभएको थियो अरे मैले व्यस्तताको कारणले गर्नु भएको थियो अर्को साथी पनि हुनु हजुर चैनपुरबाट बोल्दैछु बदन हजुर अनि के छ बदनजी ठिकै छ के गर्नु भयो आज दिनभरि दिन है खाना त भएको छैन होला अनि आज बदनले सम्झिने कागजलाई स्पेसली हजुरको लागि अर्को स्पेसल सोमदा अनि रमेश शङ्कर हिरा अनिल दाई अनि त्यहाँबाट माउन्ट्रेस छ रापोर्डिङका सम्पूर्ण भाइ बहिनीहरू स्टाफहरू र मलाई बताउनु यसरी सम्पूर्णको लागि र अर्पण शुभ साजको व्यवसायमा तपाईँको लागि तिजका भाकाहरू आजबाट प्रस्तुत गर्नेछौ र आजको अर्पण शुभ साहजको व्यवसायमा पनि विशेष गरी मैले तिजका भाकाहरूलाई नै तपाईँको माझमा लिएर छु र यति कार्यक्रमको शुरुवातमा राख्छु एउटा निकै नै रमाइलो भाका भन्दै न कोइले भन्छन् कति राम्रो कोइले भन्छन् कालो साथी भाइले गोडी भन्दारा लाउडा Oye, vand u na maya, satchay maan pare, maan parang chokale Vito da khe li bola u na maya, kajud na tate Vito da khe li bola u na maya, kajud na tate Oye, vito da khe li bola u na maya, kajud na tate O maya, kajud na tate моей लाउन थाल्यो तिमलाई देखेपछि भन्देउ न माया साच्चै मन परे मन पराउँछु भिन् बोलाउन माया खाजु थाले भिन्खेरि बोलाउन मैले फेरि बोलाउन म यहाँ खाजुल्न थालेँ निकै नै रमाइलो भाका तपाईँले सुनिसक्नु भएको छ अब तीजका भाकाहरू बजारमा निकै नै आउने क्रममा छन् र तपाईँको लागि पनि तिनी भाकाहरूमध्येबाट एउटा भाका अर्को सुन साँझको व्यवसायमा राखिसकेका छौँ न्यु मनोकामना अटो उत्सव एन्ड सर्भिसिङ सेन्टरले आजको कार्यक्रमसँग सहकारी गरेको छ तपाईँलाई हाइड्रोनिक जाकवास डेन्टिङ पेन्टिङ मगमत साम सम्पूर्ण साना जीवका पार्सहरू चाहिएको छ जेन्टरको फेसिलिटी भएको ठाउँको खोजीमा दाय हुनुहुन्छ भनेदेखि चाहिँ तपाईँले सम्झिनुहोला न्यू मनकामना अटो एन्ड सर्भिसिङ सेन्टरलाई जुन रत्नगराट बकुल्लहरमा रहेको छ नगरपालिकाको अगाडि चाहिँ तपाईँले चिन्ह पनि सजिलै सक्नुहुन्छ फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य पचहत्तर मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास छैसठी पाँच सय आठ र अन्ठानब्बे पाँच पचास छैसठी पाँच सय नौ रहेको छ यो जानकारी तपाईँको लागि र अर्पण शुभ साँझको व्यवसायमा यो साँझको बेला हामी सँगै सहयात्रा गर्नका लागि कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ जी? अनि एकछिन बन्द भएको एकछिन एक बन्द गरेर फेरिहाल्नु भयो एक घुल्यो खुलेपछि लगभग राम्रो भयो भनौँ न आज दिनमा है हल्का फुल्का हो खास त्यस्तो त भएन ठिकै छ हाम्रो नवीनजीले जस्तो काम कसले <laughs> गर्ला है हजुर अनि अहिले त पसलमै हुनुहुन्छ आफ्नो कामलाई एकैछिन भए पनि थाती राखेर मेरो भतिजा छ रविन अङ्कल अङ्कल भन्दैछ एकजना सर हुनुहुन्छ सम्पूर्ण सौराचोकीलाई हुन्छ नवीनजी रेडियो सुन्दै गर्नु होला है त नमस्कार नवीन आचार्य हुनुहुन्थ्यो यति बेला सोराचोकबाट सम्झिनु भएको थियो र अर्पण शुभ साँझको व्यवसायमा पनि आउन मन लागेको छ भर्खरै पहिलोपटक अर्पण शुभ सहाजको व्यवसाय सुन्नु भएको छ भने म तपाईँलाई जानकारी गराउँछु कि अर्पण शुभ साँझको व्यवसायमा हामी विशेष गरी तपाईँ केही सम्झेन तपाईँको आफन्तसम्म पुर्याउँछौँ र मिठा मिठा लोक भाकाहरू लागि राख्ने गर्छौँ आजको व्यवसायमा भने मैले तपाईँको लागि तिजका भाकाहरू प्रस्तुत गरिराखेको छु कोही साथी हुनुहुन्छ नमस्कार नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ दुर्गा सपकोटा कान्छे काठमाडौँबाट हजुर अनि हाम्रो पुरानो साथी यतिका हराउनु भएको थियो रिजी थिएर आज चाहिँ व्यस्त भए पनि थोरै समय हाम्रो लागि निकालिदिनु भयो पहिलेदेखि अनि फोन गर्नुभयो अनि के छ काठमाडौँतिरको नयाँ नसा कतिको छ पानी परिरहेको छ हजुर ल ठिकै छ राम्रोसँग बस्नुभन्दा समय रहेछ भने हामीलाई आज चाहिँ सम्झिने क्या कसलाई सम्झिनुहुन्छ किचनमा रहेको मम्मी दादा दे हाउटु अनि मलाई दुर्गा सबै भनेर चुने नतिने सम्पूर्णलाई अनि रेडियो अर्पण ट्युन गरेर बस्नुभएको सम्पूर्ण श्रोताहरूलाई अनि स्पेसल हजुरको लागि धेरै धेरै धन्यवाद दुर्गाजी अहिले पनि बिदा हुन्छ है त नमस्कार दुर्गाजे हुनुहुन्थ्यो यति बेला काठमाडौँबाट सम्झिनु भएको थियो र अर्पण सुबसाजको यो बसाई तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण रे एक सय चार थुप्रो पाँच मेगाहरू बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु रेडियो अर्पण डट कम लगइन गरेर पनि जहाँको आइरहेको सुनिराख्नु भएको छ तपाईँको लागि तिजका सम्बन्ध अलग भाकाहरू प्रस्तुत गरिराखेको छु र यति बेला फेरि पनि तपाईँको लागि अर्को एउटा निकै मिठो भाका राख्छु ब्लड प्रेस राई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 भन्छ मेरो ए भन्छ मेरो बल्ड प्रेसर बाई एकछिन तिमी खडा हुँदा हुन्छ मेरो ए हुन्छ मेरो तिमी खडा हुँदा हुन्छ मेरो ब्लड प्रेसर आई हुन्छ मेरो ब्लड प्रेसर आई पाका तपाईँले सुनिसक्नु भएको छ अर्पण शुभ साँझको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ लोकप्रिय रेडियो रेडियो अर्पण एकछि चार थुप्रो पाँच चा। मेगाहरूसमा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम गरेर पनि विश्वको जुन सुकै सुनिराख्नु भएको छ अर्पण शुभ साँझको व्यवसायमा यस्तै मिठा मिठा गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ आशा छ तपाईँ पनि यति अर्पण शुभ साँझको व्यवसाय सुन्दै हुनुहुन्छ मलाई साथ दिइराख्नु भएको छ न्युमन कामना अटो वक्सप एन्ड सर्भिसिङ सेन्टरले आजको कार्यक्रमसँग सहकारी गरेको छ तपाईँलाई कार जी बिहान मरम्मत गर्नु परेको छ भनेदेखि तपाईँले सम्झिनुहोला निमन कामना अटो वक्सप एन्ड सर्भिसिङ सेन्टरलाई जुन रत्नगर आठ बकुल्मा रहेको छ नगरपालिकाको अगाडि रहेको छ फोन नम्बर शून्य छपन्न पाँच सय त्रिसठी शून्य पचहत्तर मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास छैसठी पाँच सय आठ र अन्ठानब्बे पाँच रहेको छ कोही साथी आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार हजुर हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ म पवन पुरानो मित्र पवनज पुरानो मित्र कहाँबाट पवनजी समय बिताउनलाई सम्झिने कसलाई फर्स्टली त हजुरलाई त्यसपछि प्राविधिकमा रहनुहुने विष्णु राई अनि मेरो यहाँ एउटा मित्र छ भरत खत्री अर्को दोस्ती छ पृथ्वी तिम्राकोटी अनि अहिले काठमाडौँ गइरहेको छ मेरो निलम अधिकारीलाई मिस्यू भन्छु त्यसपछि निशा तामाङ निरु तामाङ अघि फोन गर्नुहुने राधा कुमार अनि लक्ष्मी एलिना ङ भनेर चिन्नुहुने हुन्छ पवनजी अहिले भने विदा हुन्छ है त नमस्कार पवनजङ भण्डारी हुनुहुन्थ्यो यति बेला सत्यखुरबाट सम्झिनु भएको थियो र अर्पण शुभ साँझको यो विषयमा तपाईँलाई पनि आउन मन लागेको छ फोन गरिराख्नु भएको छ लागि पनि राखेको छैन होला अलिकति रिस पनि उठायो होला नरिसाउनुहोस् फोन पुनः प्रयास गर्नुहोस् पक्कै पनि लाग्छ शून्य छपन्न पाँच र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस अरू कसैको लागि होइन तपाईँको लागि हो र यति बेला भने यही बाटो हुँदै कोही साथी आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ कहिले काहीँ अलिक ठुलो जस्तो लाग्छ तर आज चाहिँ अनि केमा व्यस्त हुनुहुन्छ हिजो आज हिजोतिर कलेज जाने ल ठिकै छ भने पछाडिसँग बिति राखेको छ है <laughs> अनुजी आउनु भएको थियो बेला पर्साबाट र अर्पण शुभ साहजको व्यवसायमा फेरि पनि तपाईँको लागि अर्को एउटा निकै नै रमाइलो त्यसको भाका राख्न चाहन्छु पशुपति शर्माले भर्खर बजारमा लिएर आउनु भएको हो यति बेला तपाईँको लागि राख्छु छोरी पाउने आशा sat twitter paunch <laughs> baneko ta chhori हरेमा लक्ष्मीको भाषा निकै नै रमाइलो भएको तपाईँले सुनिसक्नु भएको छ आजको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै इलेक्के रेडियो रेडियो अर्पण एक सय चार ठुलो हर्जमा र साथसाथै इन्टरनेट अनलाइन बाजा पनि हामीलाई तपाईँले जहाँ कही रहेर सुनिराख्नु भएको छ व्यवसायलाई न्यून कामलाई अटोक्सप एन्ड सर्भिसिङ सेन्टरले आजको कार्यक्रमसँग सहकारी गरेको छ र हामी आजको कार्यक्रमको लगभग अन्तमा आइसकेका छौँ एकजना साथीसँग कुराकानी गर्छौँ हजुर नमस्कार नमस्कार अधिकारी निलम अधिकारी काठ्वान्डु काठ्वान्डु निलम जी? यात्रा? अनि त ठिकै छ तर समय परिस्थितिले गर्दा ढिला हुन गएको चाहिँ होला है हामी अन्तमा आइसकेका छौँ निलमजी मेरो अर्पण युनिटलाई अनि म नाम तामाङ कल्पना तामाङ सन्जु चौधरी राधा कुवरथामार सङ्गीत केसी उमा बानिया गोमा राई मगर ज्योति मगर नम्बिता गुरुङ लक्ष्मी गुरुङ नम्रता चौधरी पार्वती लामा सुषमा गुरुङ मिना गुरुङ सानु गुरुङ अङ्किता न्यौपाने सलिना बास्ताला सलिना श्रेष्ठ रोश्मी तामाङ अञ्जना सापकोटा निरा चौधरी प्रत्यक्ष भट्टराई सरता थापा सोनिया थापा राजु लामा सञ्जु कणिल अनि विष्णु नेपालीलाई एकदम धेरै सम्झेको छु नेलमजी हुनुहुन्थ्यो यति बेला काठमाडौँबाट आउनु भएको थियो र अर्पण शुभ साँझको आजको व्यवसायको हामी अन्तमा आइसकेका छौँ अब भने कार्यक्रमबाट विदा माग्नुपर्छ यति जेलसम्म तपाईँले अर्पण शुभ साझको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यसै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर विश्वको जुनसुकै कुनाबाट साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र यतिन जेल जो जो साथीहरू फोन आउनु आउनुभयो फोन प्रयास गर्नुभयो तपाई सम्पूर्णलाई धन्यवाद दिन्छु र यतिन जेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई देर पनि धेरै धेरै धन्यवाद दिँदै अर्पण शुभ साँझको आजको व्यवसायबाट म प्रतीक्षा पनि बिदा हुन्छु हवस् त नमस्कार तिजका गी त जाने नाच माया नाच नजाने पानी नाच माया राजा मरकै कमर मर काउमासित बारुले कामर भाषा माया माछा बारुले कामर भाछा माया माछा वै बारुले कामर भाछा माया माछा बारुले कामर भाछा माया माछा जाने पानी नाच भयो नाच तिमीले आउँछ पारुले कमर भाषा भया भाषा पारुले कमर भाषा भय भाषा बई पारुले कमर भाषा भय भाषा पारुले कमर भाषा भया